कालज नेपाली गीत सविशेष प्रस्तुति आजर अमर गीत स्वर्णिम युग का गीतर सुंदर दस्तावेज नेपाली संगीत को स्वर्णिम युग में अतुलनीय योगदान पुर्याउने समस्त स्रष्टा साधकमा समर्पित यो सांगीतिक श्रला अजर अमर गीतहरूमा मेरा सूर्यदय प्राविधिक मित्र दिनेश निरुलाका साथमा यो प्रस्तुता प्रकाश सामीको शालीन अभिवादन आजको कार्यक्रमका बारेमा प्राविधिक मित्र दिनेश निरुलाले आफ्नो ट्वीटरमा मेन्शन गर्नुभएको छ एक त्यस्ता गायक जो मर्दा देश नै उर्लियो तर आज जसको चर्चा नै छैन एक सय अड़चालिसौं अङ्कको आजको अजर अमर गीतहरुको यी पंक्तिहरूसँग एउटा प्रश्न नै रह यहाँहरूसँग र धेरै मित्रहरूले सम्भवतः नारायण गोपाल हुनुपर्ला भनेर टिप्पणी पनि गर्नुभएको छ र कैयनले आफ्नै किसिमका कलाकारको अड्कल पनि गर्नुभएको छ नेपाली संगीत आकाशका ती यस्ता गायक थिए जो मर्दा साँच्चै देशमा एउटा क्रान्ति जस्तै भएको थियो डेढ़ लाख भन्दा विद्यार्थीहरूले संयुक्त हस्ताक्षर गरेर त्यति बेलाको शाही दरबारमा विरोध पत्र युवराज धिराजलाई बुझाएका थिए त्यति बेलाका विद्यार्थी नेता रविन्द्र अधिकारीले लामै कपड़ामा हस्ताक्षर आन्दोलन चलाएर ती गायक संगीतकारका हत्यारालाई सजाय दिनुपर्छ भनेर माग गरिएको थियो गुरूङ प्रवीण गुरूङ नेपाली संगीत आकाशमा गोपाल युजन शैलीका संगीतहरूका कारण प्रवेश गरे र उनले लामो समय नायिका मौसमी मल्ल धनबहादुर मल्ल दिलबहादुर श्रेष्ठहरू सम्बद्ध एभरेस्ट कल्चरमा पनि काम गरे त्यसै गरी सांस्कृतिक संस्थानमा पनि उनी संगीत निर्देशकका रूपमा पनि आवद्ध थिए यस्तै रातमा सुनसान रातमा राती कार्यक्रम सकेर फर्किँदै गर्दा महानगरको मध्य सड़कमा उनी राति नै मारिए एउटा पजेरो गाड़ीले गर्दा यसको भोलिपल्ट काठमाण्डुमा ठूलो हो होहल्ला चल्यो र त्यसपछि विद्यार्थी आन्दोलन शुरू भयो पिपल बोटमा, पोखरामा चितवनमा एक किसिमको लहर नै चल्यो हत्यारालाई सजाय दिनुपर्छ भनेर आजभन्दा ठिक पन्ध वर्ष अगाडि आजैको राति भएको त्यो घटना सम्झँदै प्रवीण गुरूङलाई हार्दिक श्रदाञ्जली अर्पण गर्दै उनकै स्वरमा यो गीतबाट आजको अंक आरम्भ गर्दछौ आजभन्दा पन्ध्र वर्ष अगाडि साउन एक्काइस गतिको मध्यरातमा राजधानीको मूल सड़कमा मारिएका संगीतकार गायक संकलक प्रवीण गुरूङलाई हार्दिक श्रद्धाञ्जली सहित आजको यो कार्यक्रम समर्पित छ आजको कार्यक्रमका बारेमा लस एञ्जल्सबाट वेद ढकालले त्यसै अमेरिकाबाट विमल डाङ्गीले टीका छेत्रीले सुशिला सिलवालले अञ्जना पौड़ेलले सुभाष ढुङ्गेलले विनोद कुमार सिङतानले प्रमोद श्रेष्ठले सुजनपुरी सुमन सिक्केल सम्झना श्रेष्ठले पनि टिप्पणी जाहेर गर्नुभएको छ गायक विमल डाङ्गी प्रवीण गुरूङकै समकालीन र अलिकति पछि हुनुपर्छ विमल डाङ्गी लेख्नुहुन्छ प्रकाशदायी नमस्कार हरेक कार्यक्रम सके लाइभ नसके डाउनलोड मार्फत नछुटाई सुन्छु प्रतिक्रिया लेख्ने मन हुँदाहुँदै समय परिस्थितिका कारण कहिले छुट्ने गर्छ मेरो लागि सबैभन्दा महत्वपूर्ण कार्यक्रम नै अझ र गीतहरू त्यसै गरी जोगमेरोमा लेख्नुहुन्छ सुनेको थिए स्वर सम्राट नारायण गोपालको अवसान हुँदा धेरै ठूलो जनसागर उहाँको सभयात्राको लागि सड़कमा आएका थिएरे तर सायद मेरो अनुमान भन्दा बाहिरको विषय पनि हुन सक्ला आजको गायकको चर्चा दिनेश रावत लेख्नुहुन्छ सर्वप्रथम ती अज्ञात प्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दछु को हुन् ती स्वर्गीय सर्जक यो मनमा साह्रै खुल्दुली भइरहेको छ मेरो अनुमानमा मर्न बरू गाह्रो हुन तिम्रो माया मार्न सकिने जस्ता कालजय गीतका गायक फतिमान राज भण्डारी पो जस्तो लाग्छ जसको मृत्युमा जनलहर उल्लेको थियो दिनेश रावतजीको जिज्ञासाको लागि धन्यवाद फतेमान राज भण्डारीका बारेमा एउटा वृहत ग्रन्थ नै निस्किन्दैछ उहाँको पुण्यतिथि आगामी आइतबार परेको छ र उहाँको पुण्यतिथिको दिनमा नभइकन त्यसपछि केही हप्तापछि कवि एवं साहित्यकार प्रदुमन जोशीको सम्पादनमा फतेमान राजभण्डारीमाथि त्यो एउटा कृति पनि निस्किँदैछ तर आज हामी श्रद्धांजलि अर्पण गर्दैछौ आजभन्दा पन्ध्र वर्ष अगाडि साई परिवारका एक सदस्यले गाड़ीले हत्या गरेर मारिएका गायक प्रवीण गुरूङका बारेमा प्रवीण गुरूङलाई हार्दिक श्रद्धांजलि अर्पण गर्दै प्रेमनारायणजी लेख्नुहुन्छ मरूभूमिको यो झिलिमिली शहरमा गर्मीको मौसम त्यसमाथि कामको व्यस्तता कहिलेकाहीँ त अनलाइनबाट कार्यक्रम सुन्न अनि कार्यक्रममा प्रतिक्रिया दिएर सहभागी हुन पनि सकिँदैन त्यसैले डाउनलोडको सुविधालाई धन्यवाद दिनैपर्छ आजको श्रृंखलामा ती गायक विशेष हुनेछन् जसले यो दुनियाँ छाड्दा लाखौं मान्छेहरू उर्लिए उनको अभावमा UAE आबुधाबीबाट श्रीमती अमृता र छोरी अपेक्षाका साथ प्रेमनारायणजी त्यसै गरी अमरदीप श्रेष्ठ देवेन्द्र मान सिंह अनिस ने र अमरदीप श्रेष्ठले पनि प्रवीण गुरूङलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको छ भने हाम्रो ट्वीटरमा दाहाल विनोदले मेन्सन गर्नुभएको छ प्रवीण गुरूङप्रति भावपूर्ण श्रद्धाञ्जली त्यसै गरी चितवनी पनि मेरो हतारिएको मन अजर अमर श्रवुणले मात्र शान्त होला साथमा प्रकाश सामी सरको सांगीतिक जानकारी सहित गी केपी को कलमेंसान थे तर चार चर्चा निके चले पोखरा में लिख् प्रवीण गुरूंग बारे में यहां सब हार्दिक आभार व्यक्त करते प्रवीण गुरूंग संगीतमा गीत प्राविधिक मित्र दिनेश निरौला को संगीतकार गायक प्रवीण गुरूङलाई ट्वीटरमा धना पौडेलले मेन्शन गर्नुभएको छ कुनै बेलाका मेरा सहकर्मी रहेका प्रवीणलाई हार्दिक श्रद्धाञ्जली भनेर त्यसै गरिकन नागोया या जापानबाट दाहाल विनोदले त्यसै गरी चितवनी कासोले र हाम्रो फेसबुकमा श्याम रिमालले लेख्नु भएको छ यस्तो कार्यक्रम चलाउने आट गरेकोमा बधाई उहाँका अन्य पंक्तिहरू हस्ताक्षर गर्ने अभियानका विध्यार्थी नेता रविन्द्र अधिकारी सोही घटनाले चर्चित पनि भए आज उनी दुई पटक सभासद भइसकेका छन् यस्तो कार्यक्रम प्रस्तुत गर्ने आँट गरेकोमा बधाई छ उज्यालो परिवारलाई भनेर त्यसै अन्य धेरै मित्रहरूले पनि संगीतकार प्रवीण गुरूङलाई श्रद्धांजली अर्पण गरेका छन् प्रवीण गुरूङ नेपाली संगीत आकाशमा नयाँ पुस्तालाई प्रतिनिध्व गर्ने एक होनार संगीतकार थिए उनको अकालमै मृत्यु भयो यो दुर्घटनामा दुर्घटना निम्त्याइएको पनि होइन दुर्घटना हुनु ठूलो कुरा थियो तर दुर्घटनापछि त्यति बेला दरबारबाट कुनै क्षतिपूर्ति नदिएपछि प्रवीण गुरूङको परिवार र सांगीतिक परिवारले एक किसिमको आन्दोलन जस्तै गर्नु थियो र विद्यार्थीहरूले हस्ताक्षर आरम्भ गरेका थिए तर पछि प्रवीण गुरूङका शुभचिन्तकहरू र परिवारले नै दरबारसँग एक किसिमको गोप्य सम्झौता गरेर केही रकम लिइसकेपछि यो घटना सामसुम हुन गयो र प्रवीण गुरूङ विस्तारै नेपाली संगीत समाजबाट लोप प्राय जस्तै हुँदै गए आज पन्ध्र वर्षपछि उनको सम्झना गर्दा पनि त्यो विकराल त्यो रातको याद आउँछ जुन बेला त्यो प्रवीण गुरूङको मोटरसाइकललाई हान्ने गाड़ी अचानक लुकाइएको थियो र हनुमान डोखामा नामका मान्छे प्रकट भएर गिरफ्तारी दिन आएका थिए इस किसिम का घटना भारत को चलचित्र उग में अभिनेता पाई यटना अमेरिका में प्राय शासक वर्गवाई तरपनी इस किसिम का घटना जनता सजग भर न्याय पाई घटना संभवत प्रवीण गुरूंगों को हत्याकांड होष्टा संगीतकार को, को चर्चा कर जसको निधन भयो भारतको दिल्लीको अपोलो हस्पिटलमा उनको, उनको महायात्रा तय गर्ने बेला उनका निम्ति राष्ट्रिय झण्डा उड़ाउन अनुमति माग्न गएका थिए उनका शिष्य प्रदीप बमजन मन्त्रालयमा तर मन्त्रालयबाट सहसचिवले भने जसलाई पायो उसलाई झण्डा उडाउने गरिएको छैन त्यसकारण यो अनुमति दिइएको छैन भनेर भनेपछि गीतकार एवं दिवंगत संगीतकारका मित्र चेतन कार्कीले भने के तपाईँ गोपालनलाई जसलाई पाए त्यसलाई सम्झिनुहुन्छ तपाईले रोकेर रोक्न सक्नुहुन्न हामी उडाउनेछौं झण्डा भनेर चेतन कार्कीले धम्की आएपछि त्यति बेला नै चेतन कार्कीले एक पंक्ति लेखेका थिए कला गला र कलमका धनी गोपालजनलाई यो देशले चिन्न सकेन गोपालको शब्द संगीत र स्वरमा यो रमाइलो छ रमे हरुला रमाइलो झुत भन्छ तर मैले साथी आइ काटेर पुरा पुरा भैले पुछो राख मलाई आफ्नो जीवन मेरा वीर हर तीर भन्दा बढे हैन ठुर्खा तस्वीर मेरो साहित्यदास भास्कर तुआलो हमला फेसबुक में लिख् गोपाल इंजन प्रति हार्दिक श्रद्धांजलि वाह क्या गीत छ रमाइलो छ बाहिर रम्नेहरूलाई त्यसै गरिकन अर्कायक मित्र लेख्नुहुन्छ हामी लोकगीत प्रेमीको लागि योभन्दा खुशीको खबर के होला आज प्रवीण गुरूङको सम्झना गरियो कृष्ण गेवाली लेख्नुहुन्छ हाम्रो ट्वीटरमा मेन्शन गर्नुहुन्छ साँची ती कलाकारले कति अन्याय बेहोरे है त्यति बेला हत्या प्रकरण राजन लेख्नुहुन्छ एक सय अडचालिसौं एपिसोड सुनिरहेको छु र प्रवीण जीमा मेरो पनि श्रद्धाञ्जली नागोया जापानबाट श्याम रिमालले हत्या प्रकरणका बारेमा लेख्नुभएको छ किशोर श्रेष्ठको सम्पादनमा रहेको जनास्था साप्ताहिकले सो घटनालाई निकै उचालेको जस्तो लाग्छ श्रेष्ठ त्यति निकै चर्चित भएका थिए मंजू तिवारीले हार्दिक श्रद्धांजलि प्रवीण गुरूङप्रति यमुनाले पनि श्रद्धांजलि व्यक्त गर्नुभएको छ मुक्ति दाईले पारीबाट को आयो सालको पात त बजाउँदै हितकारी मायालाई बोलाउँदै यो मिठो आवाज प्रवीण गुरूङको रहेछ श्रद्धांजली प्रवीण गुरूङलाई झङ्के गुले लेख्नुहुन्छ ले प्रकाश दाजु हजुरले धेरै पछि हजुरलाई धेरै पछि सुन्न पाए हजुरको स्वर सुन्दा कता, कता पुगे जस्तो लाग्छ अजर अमर गीत सदा सुन्न पाइयोस् भनेर दिपेन्द्र पाण्डे मेन्शन गर्नुहुन्छ दाई धेरै पछि तपाईँको चर्चित कार्यक्रम सुन्ने अवसर मिल्यो खुशीको कुरो आज लोकगायक तथा संगीतकार प्रवीण गुरूङ विशेष रहेछ भनेर सफल काफले पनि हामीलाई मेन्शन गर्नुभएको छ उहाँप्रति पनि आभार व्यक्त गर्दै अर्का कलाकार, कलाकार हुन् कलानाथ अधिकारी जसको जीवनको धेरै समय जेलमा बित्यो राणाकालमा सात सालको क्रान्तिपछि पञ्चायतको विरोधमा धेरै प्रसंगमा जेलमा परेर क्रान्तिका गीत गाएर जेलमै जीवन बिताएका यी गायकबाट थाहाका नेता रूपचन्द्र विष्ट पनि प्रभावित थिए कलानाथ अधिकारीलाई एक किसिमले नेपालको पहिलो पहिलो क्रान्तिकारी गायक भनेर पदवी पनि दिएको थियो कलानाथ अधिकारीको सोर शब्द र संगीतमा यो गीत सुन माया सुसेलो, डाँडा मा, सुसे मा खि वन पाखा फुलेबो छाया माझिलो माया मा फे माया माफ के छैनन् चादर छैनन् चादर बादलुका लहररझर माया सागर बादलका लहर झरझर माया दुखा सागर ओन्द्रेणी काङ्गसरी झरना झमे पारी इन्द्रेणी काङ्गसरी झरना झमे पारी मृगिणका संगवारी परला नयन झारी मृगिणका सङ्गवारी परला नयन झारी ओदनाको वेदनाको सुर लो भावना नाचेको आर बाजुको तेल सुख नसो Mya Masa Cheekho Anga Nama Tuka Namla Piri Mati Nangla प्रीति रस मादल जोडा बहर रिङला प्रीति रस मादल सङला जोडा बहर रिङलास्कनका दाउन छरी बन बुल बुल्ला मुस्कानका दाउन छरी बन बुल बुल्ला कसक मशक जनी कसक मसक जके संगीतकार गायक प्रवीण गुरूङलाई हार्दिक श्रदाञ्जली अर्पण गर्दै एसएन दाहाल लेख्नुहुन्छ हाम्रो फेसबुकमा पारीबाट को आयो भन्ने गीत सुन्दा यो मरूभूमिमा रहदा पनि मलाई मेरो गाउँ लुम्ले काँडे नौ डाँड़ाको धेरै याद आयो दाजु र दाजु शाही परिवारका कुनै एक सदस्य नभनी पारस शाह भन्दा सम्पूर्ण श्रोतालाई जानकारी हुने थियो कि भनेर उहाँले टिप्पणी गर्नुभएको छ पारस शाह शाह ज्यादा मात्रै थिए र त्यति नारा लगाउँदा पनि चाहहरू ज्यादा भए भनेर पनि आतंकित भएका थिए मान्छेहरू र त्यति बेला विद्यार्थीले बुझाएको विरोध पत्र दिपेन्द्र विक्रम शाहदेवले ग्रहण गरेका थिए र उनले त्यसमाथि तत्काल कारवाही गर्छु पनि भनेका थिए र यसको लामो समयपछि पोखरामा त्यस किसिमको एउटा सम्झौता भएपछि विशेष गरेर प्रवीण गुरूङका समकालीन कलाकारहरूको पनि त्यसमा एउटा गोप्य भूमिका रहन गयो यसरी प्रवीण गुरूङको हत्या लगभग सेलायो पनि अमेरिका लस एञ्जल्सबाट कार्यक्रम सुन्दै जाँदा मैले नजानेका कुराहरू सुन्न पाउँदा अति आभारी छु भनेर वेदकाल लेख्नुभएको छ भने डामाडुल किरातीजीले एक त्यस्ता गायक जो मर्दा देश नै उर्लियो उर्लियो मात्र होइन कति त भए शरीर मात्र हाइमा छैन सबै ताजा छ तर नछिना यस्तो गर्नु दुखद अपमान हो आत्माको चिर कामना गरौं भनेर उहाँले लेख्नुभएको छ भने अब अर्का कलाकारको कुरा गरौं जो मर्दा यो देश आँसुले बिउजियो तर सम्मानले बिउजिन सकेन ला अरू लामाको देहान्त भएपछि काठमाण्डुमा राष्ट्रिय सम्मान दिन नसकिने देखिएपछि वा यो राष्ट्रले दार्जीलिङमा जन्मिएको कलाकारलाई त्यो सम्मान दिने जस्तो नदेखिएपछि अरू लामाका अनुयायी संगीतकार गीतकार गायक मणिकमल छेत्रीको टोलीले अरूणा लामाको शवलाई यहाँबाट दार्जीलिङ लिएर गए झमझम पानी परेको यस्तै मौसम थियो र त्यो रातारात दार्जीलिङ पुर्याएर रा। दार्जीलिङमा अर्ण लामाको सम्मान विदाई गइयो आज दार्जीलिङको विजनबारीमा अर्णा लामाको एउटा भव्य प्रतिमा पनि बनेको छ र अर्ण लामाका नाममा मार्ग राख्ने घोषणा पनि भएको छ यो एउटा संगीत कर्मीहरूको लागि सुखद कुरा हो तर यहाँ यो या राष्ट्रले दिन नसकेको सम्मानप्रति दुखित हुनुपर्ने पक्ष पनि अर्को छ अरुणा ला का पति शरण प्रधान को संगीत रंजीत गजमेर का साथ में शरण रंजीत को संगीत में जितेन्द्र बरदेवा को शब्द में यह गीत जी रहे प्राणी तर फूल यहाँ फूल नखिले छ गीत रचना गर्दा संगीतकारका बीचमा यो नखिले छ शब्द नराख्ने कि भन्ने असहमति पनि भएको थियो तर गीतकारले त्यो गीतलाई लयमा लेखिसकेपछि यो शब्दलाई हटाउन सकेनन् यो गीत गीतकार जितेन्द्र बरदेवाले एउटा प्रतियोगिताका निम्ति तीन घण्टाभित्र लेखेका थिए उनलाई संगीतकार दवय शरण रंजीतले गीत लेख्न आग्रह गरेपछि उनी हातमा एउटा चुरोट र कलम लिएर दार्जीलिङको लोयड गार्डनभित्र पसे र तीन घण्टापछि फर्किँदा उनले यो गीत लिएर आएका थिए यो त्यही गीत थियो जुन गीत मार्फत अरू लामाले दार्जीलिङमा संगीत प्रतियोगितामा गाएर प्रथम भएकी थिइन् तर यही प्रतियोगितामा गायिका दिलमाया खातीले पनि सावन फेरि फर्किआयो भनी गीत गाएर प्रथम भएकी थिइन् दार्जीलिङको सांगीतिक प्रतियोगितामा एउटै मंचमा दुईजना कलाकार प्रथम भएको यो पहिलो घटना हो भने दुई सालमा काठमाण्डुमा रत्न रेकर्डिङ संस्थानले आयोजना गरेको प्रतिभाको खोजी भन्ने कार्यक्रममा दुई नयाँ प्रतिभाहरू उनाचालिस सालमा एकैपटक प्रथम भएका थिए भक्तराज आचार्य र ओम विक्रम विष्ट यी दुई घटनाले नेपाली संगीत इतिहासको अलग अलग समयलाई प्रतिनित्व गर्छ तर सम्झना फेरि एकपटक प्रवीण गुरूङकै नवराज शर्मा लेख्नुहुन्छ निद्राबाट ब्यूजेझै भएम यो कार्यक्रमले श्रद्धांजली प्रवीण गुरूङलाई त्यसै गरिकन सूरज कणेल लेख्नुहुन्छ अझ विशेष लाग्यो भनेर त्यसै गरी हामीलाई फेसबुकमा लेख्नुभएको छ राजु माँगाईले प्रवीण गुरूङलाई श्रद्धा सुमन प्रकाश सर अरूलाई नराम्रो गर्नेलाई कहिले नै भलो हुँदैन जुन देखिँदैछ आजकल होइन त्यसै गरी कुमारजाङ कार्की लेख्नुहुन्छ त्यो कालो रात यस्तो अविस्मरणीय गायक विशेष कार्यक्रमको लागि उज्यालो नेटवर्कलाई हार्दिक साधुवाद प्रवीण गुरूङज्यूमा हार्दिक श्रद्धांजलि भनेर जुन कलाकार जीउदो हाँ समझना कर बीती याद हम कम करम कलाकार मध्य प्रवीण गुरूंगाई समझना करने कम महोल पाया तर गोपाल युजन तस्त ते एक स्रष्टा सर्जक थे जिस जीवदो हाथ राष्ट्र के सम्मान दिन सकेन रद्यार्थी समूह कई सा को उनके अंतिम विधाय स्थल में विदा दिए गोपालिंजन को संकलन में मीरा राणा को स्वर को्वरमा गोपालञ्जुनको संकलनको यो गीतसँगै हामी चर्चा गर्दैथ्यौं आजको दिन दिवंगत भएका युवा संगीतकार प्रवीण गुरूङका बारेमा प्रवीण गुरूङका समकालीन संगीतकारहरू गायकहरू कुमार कान्छा त्यसै गरी यादव श्रेष्ठ त्यसै गरी बीके शाही बीके राणा धेरैको नाम र लहर गुन्जिन्छ तर हामीले अहिले गुमाएका संगीतकार गायक हो प्रवीण गुरू उन्नी दुई हजार संतावन् साल साउन एक्काईस गति को रात राजी को मूल सड़क में मा मर भारत दिशम्बर सोलह में बलात्कार कांड भाई डरलागदो रूप में इसलिए रूप लीकरिक को थियो और र आक्रोशको प्रदर्शन गरेको थियो त्यति बेला जेवी गाउँले लेख्नुहुन्छ सुनिरहेको छु सु सामी दाजु अझ रमर गीतको एक सय अडचालिसौं श्रृंखला सम्पूर्ण दिवंगत श्रेष्ठाहरूप्रति हार्दिक श्रद्धांजलि जेवी गाउँले सुर्खेत मटेला चारबाट जनसवालबाट पत्रकार वसन्त क्षतिज लेख्नुहुन्छ भर्खर प्रेसबाट फर्किए हतार हतारमा उज्यालो सुन्दैछु त्यसै गरी हामीलाई ट्वीटरमा मेन्शन गर्नुभएको छ सुमन सिखदेलले अरूणा लामाका गीत बाहेक अरू सबै स्वरहरू नौलो भयो मेरो लागि आज त्यसैले पनि आजको श्रला विशेष लाग्यो अल्पविराम शर्मा लेख्नुहुन्छ पारीबाट को आयो सालको पात बजाउँदै हितकारी मायालाई बोलाउँदै हार्दिक श्रद्धांजलि भनेर लेख्नु भएको छ त्यसै गरी अर्का मित्र वैरागी काइलो लेख्नुहुन्छ हार्दिक श्रद्धांजलि गायक प्रवीण गुरूङलाई आजको कार्यक्रम साह्रै राम्रो लाग्यो थाहा नभएका धेरै कुरा जान्नु पाएकोमा धन्यवाद श्याम रिमालले जानकारी दिनुभएको छ आज साँझ आठ बजेर छत्तीस मिनट जाँदा सिन्धो पालोकको बरामची आसपास केन्द्रबिन्दु भएको चार पोइन्ट एक रिक्टरको स्केलको पराकम्प गएको छ देवेन्द्र पाण्डे लेख्नुहुन्छ यो बहिनीको श्रीलो भाखाले छाती चिरियो गाजलो आँखाले गुन्द्रुक पोस्टले पनि लालुपाती फुलेर लाल भयो आज मेरो जोगीको चाल भयो नरो मायालु प्रवीण गुरूङको सम्झनामा भनेर ट्वीट गर्नुभएको छ यहाँ सबैमा हार्दिक आभार व्यक्त गर्दै अब अर्का एक श्रष्टाको सम्झना गरौं अर्का एक साधकको सम्झना गरौं दुर्गा बहादुर मिजारका छोरा नेपाली लोक संगीतमा नेपाली लोकगीतका एक वरतपुत्रका रूपमा चिनिने झलकमान गन्धर्वका बारेमा झलकमान गन्धर्वले नेपाली चलचित्र मायाप्रीति र तृष्णामा आफ्नो स्वर प्रयोग गरेका छन् भने लोकगीतका निम्ति उनी एक सिद्ध पुरूष मानिन्छन् उनको देहान्त हुँदा उनको शव प्रज्ञा भवनको मञ्चमा साढे चार घण्टा राखियो र त्यति बेलाका मन्त्रीमण्डलका कुनै पनि नेता उपस्थित हुन सकेनन् संचार मन्त्रीको नाताले चेक कोर्ट लगाएर दौरा सुरालमा त्यति बेला कमल थापा आए र उनले भने हामी सक्तो राष्ट्रिय सम्मान दिने कोशिश गर्छौ उनी गएको डेढ़ घण्टापछि पनि कुनै खबर नआएपछि झलकमानको सभायात्रा प्रज्ञा भवनबाट आर्यघाटतर्फ लगियो र उनको सभयात्रा सकियो رمایا اوطی رمایا देखी माया कह रि माया देखी माया झाला तन श्री घमया जता निर्माया माया आगे माया हाँ सीरा लौली बचे ठक खू चल पौली तानशी खसौली ऋतु सुनार मेन्सन गर्नुहुन्छ हार्दिक श्रद्धाञ्जली प्रवीण गुरूङ दाजुप्रति मेरो पनि तपाईँको कार्यक्रम साह्रै राम्रो छ सिनियर जेएफएमबाट सुन्दैछु भनेर चितवनबाट ऋतु सुनारले मेन्सन गर्नुभएको छ भने काेन्नुहुन्छ हार्दिक श्रद्धाञ्जली प्रकाश प्रवीण गुरूङ र झलकमान दाईलाई राष्ट्रले सम्मान नगरे पनि हामी नेपालीको मनमा सधैँ अजर अमर रहिरहनेछन् हवस् त आज कार्यक्रमबाट विदा दिनुहोस् आगामी आइतबार फत्तेमान राजभण्डारी विशेष र रा सोमबार एक गीतकारको जन्मदिन परेको छ ती सन्दर्भ लिएर हामी जुट्नेछौ आजलाई दिनेश निरौलालाई र मलाई बिदा वी त हलो हो सुना देखि माया छ तान्सी खसौरी जबन साँची र कति बसौरी तिम्रो माया छ या कति र व्यर्थी माया बिछु मतिर तान्सी खसौरी जबानु साथी र कति बसौडी छयारा व्यर्थी मिछा छु मान्छे खसौडी जबानु साथी र कति बसौडी आलज नेपाली गीतर को सविशेष प्रस्तुति आजर अमर गीत